धारा अस समिति अन्य निकायहरूसँगको सम्बन्ध प्रस्तुत महासन्धिको प्रभावकारी कार्यान्वयन अभिवृद्धि गर्न तथा प्रस्तुत महासन्धिले समेटेको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रोत्साहित गर्न विशिष्टीकृत निकायहरू र संयुक्त राष्ट्रसङ्घका अन्य अङ्गहरूलाई उनीहरूको अधिकार क्षेत्रभित्र पर्ने यस महासन्धिका व्यवस्थाहरूको कार्यान्वयनका सम्बन्धमा विचारविमर्श गरिदा प्रतिनिधित्व गर्ने अधिकार हुनेछ आ आफ्नो सम्बन्धित अधिकार क्षेत्रभित्र पर्ने महासन्धिको कार्यान्वयनका विषयमा समितिले उचित ठानेको अवस्थामा त्यस्ता विशिष्टीकृत निकायहरू र अन्य सक्षम संस्थाहरूलाई विशेषज्ञ परामर्श प्रदान गर्न सक्ने समितिले विशिष्टीकृत निकायहरू र रा संयुक्त राष्ट्रसङ्घका अन्य अङ्गहरूलाई उनीहरूको कार्यक्षेत्रभित्र पर्ने विषयहरूबारे महासन्धिको कार्यान्वयन सम्बन्धी प्रतिवेदन पेश गर्नको लागि आह्वान गर्न सक्नेछ आ आफ्नो प्रतिवेदन तयार गर्ने निर्देशिका सुझाव र सामान्य सिफारिसहरूमा एकरूपता सुनिश्चित गर्ने तथा आआफ्नो कार्य सम्पादनमा दोहरोपण र अतिक्रमण हटाउने उद्देश्यले समितिले आफ्नो कार्यदिशा पुरा गर्दा उपयुक्त ठानेको अवस्थामा मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूबाट स्थापित अन्य सम्बन्ध निकायहरूसँग परामर्श गर्नेछ